हिले तपाई अई सुंद रेडियो अर्पण एक सौ चार थप्लो पांच मेगाहार्ज रो कार्यक्रम स्वास्थ्य सरुकार नमस्कार कार्यक्रम स्वास्थ्य सरकार में यहां स्वागत प्राविधिक मित्र हरिजन संगे मूवराज स्वास्थ्य सरकार हर एक हप्ता को सोमवार बिहान साढ़े सात बजे पशात आने गर्द आज भी हम उपस्थित भैया स्वास्थ्य सरकार को नया श्रृंखला में स्वास्थ्य सरकार मेरे हमी स्वास्थ्य संग संबंधित संपूर्ण पक्ष में कुराका आईरा विभिन्न जानकारी प्रस्तुत करते आईराज को श्रृंखला में हमीकाने जमर्को कर चितुवनमा यसपटक डेङ्गुको महामारी रूप लिन सक्ने आशंका गरिएको छ र त्यसै अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय चितुवनले पनि आफ्नो अभियानलाई निरन्तरता दिइराखेको छ र डेङ्गु न्यूनीकरण गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू का गरिराखेको छ यसभन्दा तीन चार वर्ष अगाडि गत तिन चार वर्ष अगाडि चितुवनमा महामारी नै फैलिएको थियो र त्यो अवस्था आउन नदिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले भोलिदेखि रत्नगर नगरपालिका र भरतपुर नगरपालिकामा लामखुट्टेको लार्वा खोजेर नष्ट गरेर अभियान समेत सञ्चालन गर्दैछ चितवनमा पछिल्लो तथ्याङ्क अनुसार के कस्ता डेङ्गुका बिरामीहरू रहेका छन् र भोलिदेखि सुरु हुने अभियानका विषयमा हामी आज कुराकानी गर्दैछौँ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकिसीसँग राम सरलाई स्वागत छ रेडियो अर्पणको स्वास्थ्य सरकार कार्यक्रममा धन्यवाद सुरुमा छिटोमा डेङ्गुको अवस्थाको विषयमा जानकारी दिनुहोस् न चितो जिल्लामा साउनदेखि यता दुई हजार सत्तरी साउन्डदेखि हाम्रो रिपोर्ट हेर्नुहुन्छ भनेदेखि हाम्रो दुई हजार एकतिसजनाको परीक्षण गरिदिनु तिन सन्ताउन्नजना चाहिँ डेङ्गुको देखिएको छ जसमध्येमा चाहिँ भरतपुर नगरपालिकामा एक सय साठीजना र गत राजमा सानो रहेका छन् भने आसपासको गाविस र आसपासको जिल्लाहरूबाट चाहिँ त्यो रिपोर्ट यो अवस्थालाई कसरी लिन सक्छौँ हामीले अब यो अवस्था त अब विगत वर्षको हेर्ने हो भनेदेखि यो वर्ष हाम्रो डेङ्गुको बिरामी सङ्ख्यामा चाहिँ वृद्धि भएको चाहिँ हामीले पाएका गर्दा चाहिँ अब गत अठसठी उनसत्तरीमा चाहिँ हाम्रो एघार सय चौहत्तरजनाको पक्षण गरेकोमा अठसट्ठीजा अठसट्ठीजना डेङ्गु गिरामी थियो भनेदेखि उनसत्तरी सत्तरीमा चाहिँ हाम्रो नौ सय छयालिसमा दाउने केस थियो भने अहिले आएर हाम्रो साउनदेखि एका चाहिँ दुई हजार परीक्षण गरेकोमा चाहिँ तिन सय सन्ताउन्न केस छ र विगतको तुलनामा चाहिँ यो गर्दछ भनेपछि डेङ्गुको सङ्क्रमण बढ्दो छ हजुर अब सङ्केत के गर्छ यसले अब हामीले यो डेङ्गुको केसहरू बढ्न नदिनको लागि चाहिँ अब आगामी दिन त अब सिजन आउँदैछ त्यसले गर्दा पनि त्यो सिजन आउनुभन्दा अगाडि नै हामीले चाहिँ डेङ्गु गरेर लामखुट्टेको लार्पा खोज नष्ट गरेर अभियानलाई निरन्तरता दिने त्यस्तै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने विभिन्न क्रियाकलापहरू गरिरहेको छ र भोलिदेखि हाम्रो भरपुर नगरपालिका र रत्नगर नगरपालिकाको सबैवटाहरूमा डेङ्गु गरौँ लामखुट्टेको ला खोजेर नष्ट गरेर अभियान सञ्चालन हुँदैछ त्यस अभियानमा चाहिँ हाम्रो स्वयंसेवक स्वास्थ्यकर्मी टोल सुधार नगरपालिका विभिन्न निकाय सरकारवालाहरूको चाहिँ त्यसमा सहभागिता हुनेछ तो थी आम तो तीन दिनसम लाभ नष्ट करने अभियान रनचेतना दिन संच जोन अभी भरतपुर नगरपिका रत्नगर नगरपालिक को एक सौ उन्ठी रोह सो भरतपुर में ये विधि देखि र रत्नगर में सोलह जान डेंगू रोगी देख्नु बिरामी देख्नु यो किन यस्तो निकै फरक छ भरतपुर नगरपालिकाको केही क्षेत्रहरू के चाहिँ अहिले पनि जोखिमै छ अब एक नम्बर दुई नम्बर तिन नम्बर चार नम्बर दस नम्बर एरिया अनि सात नम्बर एउटा चाहिँ अन्त जोखिमै छ र अस्तिमा चाहिँ हामीले एउटा केन्द्रको टिम आएको त्यो भेक्टर सर्भे गर्नको लागि भेक्टर सर्भे गर्दा पनि हाम्रो त्यो एरियाहरूमा चाहिँ अलिकति भेक्टरको सङ्ख्यामा चाहिँ त्यहाँ बिस रुपियाँ जसले गर्दा चाहिँ अब आगामी दिनमा चाहिँ त्यो एरियाहरूमा चाहिँ हामी फोकस गर्नुपर्छ कस्ता कस्ता ठाउँमा चाहिँ यो विशेष गरी यो रोग देखा पर्छ अब यो चाहिँ खास यो लामखुट्टेको नेचरअनुसार चाहिँ नेचरअनुसार चाहिँ अब थोत्र टायरहरूमा पानी जम्न सक्छ त्यस्तोमा एक हप्तासम्म जम्यो भने त्यसमा चाहिँ आफ्नो फुलहरू पार्ने त्यस्तै प्लास्टिकको भाँडाहरू भयो ड्रमहरू भयो गमलाहरू भयो नरिवलको खोपटाहरू त्यस्तो त्यस्तो मिनरल वाटरको भाँडाहरू या प्लास्टिक र त्यहाँको ग्लासहरू त्यस्तोमा चाहिँ एक हप्तासम्म पानी बसेर स्थित भयो भने त्यस्तोमा चाहिँ यसले चाहिँ आफ्नो वृद्धि विकास गर्छ त्यस्तो चिजहरू चाहिँ हाम्रो प्रयास बजार एरियामै हुने भएको कारणले गर्दा चाहिँ अब बजार एरियाहरू चाहिँ बढी जोखिम रहेको यो अवस्था गाउँतिर कस्तो रहन सक्ला अब गाउँतिर पनि हाम्रो फटकफटक केसहरू आएको छ गाउँतिरबाट पनि तर त्यो केसहरू चाहिँ हामीले बुझ्दाखेरि बुझ्दाखेरि चाहिँ उहाँहरूले भरपुरमै बस्ने विभिन्न कुराहरू चाहिँ उहाँहरूले गर्नुभएको कारणले गर्दा चाहिँ अब हामीले चाहिँ उहाँहरूलाई चाहिँ अब सहरमै आउँदाखेरि उहाँहरूलाई चाहिँ के रोग हो कि भने चाहिँ हामीले गर्न सकिन्छ तर अब आगामी दिनमा चाहिँ अब गाउँ गाउँ पनि बजार क्षेत्र भइसकेको छ जसले गर्दा चाहिँ अब गाउँ गाउँमा पनि यो कुराहरू चाहिँ डेङ्गु सम्बन्धी एउटा जनचेतना कार्यक्रमहरू चाहिँ लैराखेको छौँ अहिलेदेखि अझ बढी प्रहरी रूपमा चाहिँ बढाउँदै लाने चाहिँ हाम्रो ए यहाँहरूले यसरी जनसेतनामूलक कार्यक्रम गरिराख्नु भएको छ अनि बेला बेलामा यो खोज र नष्ट गरेर अभियान पनि सञ्चालन गर्दै गरेको अवस्थामा दुई वर्षको अन्तरालमा त्यति नदेखिएको यो वर्ष त्यसरी एक्कासी बढेको यो वृद्धि हुँदाखेरि तपाईँहरूको कार्यक्रम त्यति प्रभावकारी भएन भन्ने गुनासोलाई कसरी मेट्न सक्नुहुन्छ दुई हजार दसमा त ठुलो एकाडेमिक नै भयो त्यति बेला चाहिँ हाम्रो धेरै सात सय उन्चालिसका हाम्रो बिरामिनीहरू पनि थियो र पछि आएर चाहिँ हाम्रो दुई वर्ष चाहिँ हाम्रो फिफ्टिस फर्म देखिएको छ यो वर्ष चाहिँ हाम्रो के छ भन्दाखेरि यो लालखुट्टेको नेचरमा पनि भर पर्छ अब लालखुट्टेको चाहिँ यसमा चाहिँ यदि लालचुट्टेमा डेङ्गु भाइरस छ भनेदेखि उसले पार्ने फुल्नु पनि त्यो भाइरस जाने घटना परिवारले सिक्ने दागुवा पिउता पनि बाहिरमा लालखुट्टे पनि सिडेन्ट हुँदाखेरि ऊ भाइरस डेङ्गु भाइरस लिएर विषय हो त्यसले गर्दा चाहिँ त्यति लालखुट्टेहरू अब हाम्रो सहरी क्षेत्रमा चाहिँ बढी त्यो रहेको कारणले गर्दा चाहिँ त्यो एउटा कुरोहरू भयो र अर्को कुरो चाहिँ यो लामपुट्टीको पानी पाएन भनेदेखि एक्काइसी त्यो पुलहरू एक सिस्टको रूपमा रहन्छ र एक वर्षसम्म पनि त्यो रहिरहन्छ यदि पानी पायो भने चाहिँ एक्टिभ भएर चाहिँ लाएर पिप्दा हुँदै लामपट्टिमा परेको हुन्छ र हामीले बिना स्वास्थ्य कार्यले जुन डेङ्गु रोग नियन्त्रण सम्बन्धी अभिमिकरण केस पानी डेङ्गु केस म्यानेजमेन्ट स्वास्थ्य कर्मीहरूको लागि समुदायमा मुद्दाका विभिन्न निकायहरूलाई चाहिँ एउटा जनचेतनामूलक कार्यक्रमहरू चाहिँ हामीले सञ्चालन गरेका छौँ र अब जिल्ला सञ्चालन कार्यले नै अब भनौँ न त्यो अहिले एकासी गर्नुमा र हाम्रो यो जुन अफिसमा हामीले डेङ्गुबाट लामखुट्टी खुलाएर खोजेर कार्यक्रम सञ्चालन गरेका थियौँ त्यसपछि फेरि हाम्रो चाहिँ वर्षा भयो जसले गर्दा चाहिँ हाम्रो जुन फुलहरू सुकेर बसेको एक्टिभ भयो जसले गर्दा हुने भयो जसले गर्दा केसहरू परेको वर्षा नभइदिएको भएदेखि त्यो अवस्था चाहिँ आउँदैन अब यसको डेङ्गु लाग्यो मलाई भनेर चाहिँ अब सर्वसाधारण नागरिकले कसरी थाहा पाउने अब डेङ्गु चाहिँ अब यो के सरी हो यो चाहिँ पछि लानु फेरि दोक्दाखेरि यो रोग लागेको छ अब यसमा चाहिँ मुख्य कुरा गरेर चाहिँ अब लक्षणहरू अब एक्कासी उत्तर ज्वरो आउनु पाँच सात दिनसम्म ज्वरो आउन सक्छ दाउरा सक्छ आँखाको बिडीहरू सक्छ शरीरमा दाजु राजको ऱ्यासहरू आउन सक्छ त्यस्तै रगत जमेको जस्तो टाढाहरू हुनसक्छ त्यस्तै दुख्न सक्छ त्यो चाहिँ सामान्य व्यक्ति जटिल अवस्थासम्म हुन सक्ने भएको कारणले गर्दा चाहिँ अब यस्तो किसिमको जो अब चिन्हहरू चाहिँ विगत तिन चार वर्षदेखि पनि हाम्रो यो चितवन जिल्लामा चाहिँ आइरहेको छ मानिसहरूमा र हामीले उपचार गर्दाखेरि पनि उहाँहरूले चाहिँ डेङ्गु हामीले पाएका छौँ त्यसले गर्दा चाहिँ अब यस्तो किसिमको लक्षणहरू हुने बित्तिकै चाहिँ मलाई डेङ्गु भए हो कि भनेर चाहिँ शङ्का गरेर चाहिँ नजिकको स्वास्थ्य संस्थामा चाहिँ त्यो गर्यो भनेदेखि हामी डेङ्गुबाट चाहिँ जुन तिन सय सन्ताउन्नजना डेङ्गुका बिरामी सिधुवनमा फेला परे अब यो बिचमा मृत्यु भएका केसहरू छन् कि छैनन् अहिले चितवन जिल्लामा दुई वर्ष यता चाहिँ मृत्यु भएको चाहिँ हामीले रिपोर्ट पाएका छैन अहिले त्यस्तो किसिमको छैन अंत में सुझाव यहाँ को जिला जनस्वास्थ्य कार्य को तर्फ आम रेडियो सुने बसने संपूर्ण सर्वसाधारण नागरिक यहाँ को सलाह सुझाव की रहने अब अब यह डेन्गू रोग अब भो स्वास्थ्य संस्था में संपर्क कर्मी को सलाह लिखने यदि ज्वर आए आप हिसाब से औषधि किए र चाहिँ स्वास्थ्यकर्मी डक्टरहरूको चाहिँ सल्लाह दिनुपर्ने हुन्छ र आगामी दिनमा हाम्रो यो असार चौबिसदेखि छब्बिस गतिसम्म भरपुर नहरत नहरेर सबैवटाहरूमा चाहिँ डेङ्गु गरम लाम्पोकलाहरूलाई खोजेर जस्तो अभियान सञ्चालन हुँदैछ उक्त कार्यक्रममा चाहिँ यहाँहरू सबैलाई चाहिँ सहयोगको लागि चाहिँ हाम्रो जिल्ला प्रशासकले गर्दछ र करें। जिला जन स्वास्थ्य कारम के कुरा चितुवन में डेंगू को महामारी इस वर्ष देख न स जिला जन स्वास्थ्य कार्यालय औकत तीन चार वर्ष अगाडि चितवनमा डेङ्गुले महामारीको रूप पनि लिएको थियो यसबीचमा दुई वर्ष त्यति डेङ्गुका बिरामी नदेखिए पनि यो आर्थिक वर्षमा चालु आर्थिक वर्षमा भने डेङ्गुका बिरामीहरू देखिएका छन् र दुई हजार रगत परीक्षण गरिएकोमा तिन सय सन्ताउन्नजना डेङ्गुका बिरामी फेला परेका छन् र जसमध्येमा एक एक सय उन्साठीजना भरतपुर नगरपालिकाका डेङ्गुका बिरामी छन् भने सोह्रजना रत्नगर नगरपालिका र अन्य बाँकी जिल्लाका गाविस त्यसै गरी जिल्ला आसपासका अन्य जिल्लाहरूबाट आएका बिरामीको रगत परीक्षण गर्दाखेरि उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको र जिल्ला जनस्वास्थ्य कार्यले हरेक वर्ष डेङ्गुलाई डेङ्गु नियन्त्रण गर्नको लागि र डेङ्गुबाट बस्नको लागि जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइराखेको छ यसबिचमा जनचेतना नै एउटा मुख्य रूपमा रहने पनि जिल्ला जनस्वास्थ्य कार्यालयले आउँदै छ जनचेतना अभिवृद्धि गर्न सकेको खण्डमा डेङ्गुबाट बस्न सकिने सम्बन्धित रोगका चिकित्सकहरूले पनि बताउँदै आइराखेका छन् र यसै बिचमा भोलिदेखि रत्नगर नगरपालिका र भरतपुर नगरपालिकामा डेङ्गुको रोगबाट बस्नको लागि लामखुट्टेको लार्वा खोज र नष्ट गरेर अभियान पनि सुरु हुँदैछ र हामी पनि आग्रह गर्छौँ भोलिदेखि सुरु हुने यो अभियानमा सम्पूर्ण नगरवासीहरू गाविसवासीहरूमा हामी पनि आग्रह गर्न चाहन्छौँ र यो अभियानमा सहयोग गर्नका लागि रेडी अर्पण एक चार थप्लो पाँच मेकार पनि सम्पूर्ण नगरवासीहरूलाई आग्रह गर्न चाहन्छ आजको लागि कार्यक्रम स्वास्थ्य सरकारको समय करिब करिब सकिसकेको छ कार्यक्रम सुन्नुभयो आज विशेष त डेंगू डेंगूबाट बस्ने उपाय चितवन डेंगूको अवस्था के कस्तो रहेको छ यो विषयमा हामीले कुराकानी गर्यौं जिल्ला जनस्वास्थ्य चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकिसीसँग आजको लागि स्वास्थ्य सरकारको समय सकियो कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्ण लाई धन्यवाद छ प्रविधि संयोजनमा साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृंखलाबाट ध्रुवराज नमस्कार